तिमी यसरी कतिचोटि भनिसकेँ तिमीलाई न्यु बन कामना अटो सपमा नै गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 मोबाइल अंठानब्बे पाँच पचास छठी पाँच नौ नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु हरपसाजको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्दा हामी आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे लगत्तै आउँछौँ तपाईँको माझमा र करिब करिब आधी घन्टा तपाईँ सँगसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकभाकाहरू तपाईँको माझमा राख्छौँ त्यसो त अर्पण शुभ साँझको व्यवसायमा रहेर हामी पुराना पुराना लोकभाका पनि तपाईँको माझमा राख्छौँ आज मैले विशेष गरी केही समय अगाडि बजारमा आएका गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र अर्पण सुबसाजको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार मेगा हर्टको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर पनि विश्वको जुन कुनाबाट सुनिराख्नु भएको छ र न्यू मनोकामना अटो वक्सअप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई कार जीव मर्मत गर्नु परेको छ भनेदेखि सम्झिनुहोला न्यू मनोकामना अटो वक्सप एन्ड सर्भिसिङ सेन्टरलाई कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि म तपाईँलाई दिन्छु जुन रत्नगर नगरपालिका अगाडि रहेको छ बकुल्हरमा फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय फोन गरेर अझ धेरै जानकारी होला र यति बेला अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु कोही साथी हुनुहुन्थ्यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यही बाटो हुँदै कोही साथी आइसक्नु म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर काम सुनिता सुनिता? सुनिता, ठीक कार्यक्रम सकिए पछाडि आवाज अलि कम कम सम्पूर्णलाई खुसी लाग्यो गर्नुहोस् है भइहाल्छ नि सुनिताजी भएको थियो बेला कुम्रुस र अर्पण शुभसा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँको लागि हामीले खुला गरिराखेका छौँ तपाईँ पारिम्बनहरूको लागि अर्पण शुभ साझको व्यवसाय हो र यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार काम मेरो आवाज आज अलिकति राम्रोसँग सुन्नु भएको छैन साथीहरूले किन हो थाहा छैन बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच सय बत्ती र शून्य छपन्न पाँच सय तेत्तिस यति बेला भने कोही साथी हुनुहुन्छ नमस्कार हजुर कहाँबाट हुनुहुन्छ ठीक ठीक पानी धेरै यता पनि मलाई किने नदिने सम्पूर्णको लागि र फोन लाइनमा आउने सम्पूर्ण साथीको लागि हुन्छ कार्यक्रममा आउनुभएको सुझी फेरि फेरि पनि आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ है नमस्कार तपाईँ प्रयास गर्दै गर्नुहोस् तपाईँको सम्झना आफन्तसम्म पुर्याउनको लागि हामी एकैछिन पछाडि यो बिचमा भने तपाईँको माझमा राख्न चाहन्छु एउटा निकै नै चर्चेत निकै नै मिठो भाका तपाईँको माझमा हेम छेत्री अनि विष्णु आवाज रहेको भाका हो एक नारायण भण्डारीको लय यति बेला अर्पण सुब्बामा राख्छ पीडा धेरै छन् झरी लाउँदा ती तिम्रा खामा ती तिम्रा खामा पहिरो जान्छ मनको पाखामा पीडा धेरै छन् न रुझाए सानी मलाई हेर्ने आखा न दुखाए कहिले नै म बसेको मन्दी ती तिम्रा खा में पीड़ा धेरे नरुझाए सानी मलाई हेने आखा न दुख खाए कैले सानी मई हेर्ने आखा न दुख खाए मलाई हेर्ने आँखा नदु खाए कहिले नै म बसेको मन निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ निकै नै मर्मस्पर् भाका अर्पुस आजको व्यवसायमा तपाईँकोमा आजमा राखिसकेका छौँ रेडियो अर्पण सुमा आजको व्यवसायलाई तपाईँले यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच गरेर त सुनिराख्नु भएको छ सा। साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण गरेर पनि विश्वको जुन सुकेकनाबाट सुनिराख्नु भएको छ न्युमल कामना एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई कार जी भ्यान मरमत गर्नु परेको छ भनेदेखि सम्झिनुहोला न्युमनकामना अटो वकसप एन्ड सर्भिसिङ सेन्टरलाई कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ जुन रत्नगर नगरपालिका कारले अगाडि रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय र अझ जानकारी लिनुहोला अझ विशेष गरी भन्नुपर्दा कार जे ध्यान मर्मत गर्नु परेको छ भने तपाईँले सम्झिनुहोला न्यु मणकामना अटोक्सप एन्ड सर्भिसिङ सेन्टरलाई यति बेला अर्पण सुबजको व्यवसायमा कोही साथी आइसक्नुभयो आफ्नो आफन्तलाई सम्झिनको लागि उहाँलाई स्वागत गर्छु नमस्कार कोही साथी हुनुहुन्छ लाइनमा साथीहरूले बुझिराख्नु भएको छैन सुन्नुभयो अहिले तिपी नमस्कार नमस्कार माधवपुरदेखि अमृत अनि अमृत हाम्रो पनि एकदम ठिकठाक छ मेरो पनि ठिक छ विष्णुजीको पनि ठिक छ सम्पूर्ण रेडी हो अर्को परिवारकै ठिक छ है अनि अमृतजीको खानपिन भएको छ कि छैन ए भनेपछि भर्खर फर्किँदैछु ल ठिकै छ राम्रोसँग जानु होला अनि खानपिन गर्ने समय पनि हुन लागिसक्यो है हेलो अनि अमृतजे आजको कस्तो सम्झिनुहुन्छ अमृजीसँग कुराकानी गर्दै थिएँ उहाँसँग पनि त्यति राम्रोसँग कुराकानी हुन सकेन मेरो आवाज अलिकति बुझिरहेको छैन भन्दै हुनुहुन्छ साथीहरूले के भएको छ त्यो विष्णुजीलाई नै थाहा होला यति बेला भने म कोही साथीलाई स्वागत गर्छु आइसक्नु भएको छ नमस्कार हेलो अँ है साथी हुनुहुन्छ हजुर नमस्कार निकै नै सानो आवाज बोल्नु भएको छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ आज अलिकति फोनलाइनमा समस्या देखा हो कि जस्तो पनि लागिरहेछ जे होस् अर्पण सुब्बाको व्यवसायी हो तपाईँसँग कुराकानी गर्ने कोसिस गरिराखेका छौँ तर पनि त्यति धेरै सफल भन्ने हुन सकेका छैनौँ आज सायद यो नेटवर्क पनि त्यस्तै छ कि अलिकति तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न अप्ठ्यारो पनि भइरहेको हो कि जस्तो लागिरहेको छ जे होस अर्पण सुब्बा आजको व्यवसायमा छौँ हामी र व्यवसायमा रहेर मिठा मिठा लोकभागा तपाईँको माझमा प्रस्तुत गर्छौँ र तपाईँको सम्झनालाई तपाईँको आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पनि पुर्याउँछौँ यति बेला भने कोही साथी आइसक्नु पवित्र किरानाबाट है के छ नवीनजी एकदम मेरो पनि एकदम ठिक ठाक छ धेरैसम्म पछाडि भेट भोग्यो अरे है रेडियो बनाएको अनि त्यही भएर अनि चौरा चौकमा शर्मा इलेक्ट्रिकमा बनाउन द्या छ महिना लगाइदियो बनाउनु भनेपछि <laughs> <laughs> यति बेला शर्मा इलेक्ट्रोनिक साथीहरूले सुनिराख्नु भएको छ भने चाहिँ अलिकति ठिकै छ पक्कै पनि बुझिसक्नु भएको छ होला हाँसी पनि राख्नु भएको छ होला सुनेर यति बेला अनि नवीनजी खानपिन भयो कि भएको छान भएको छैन हजुर भर्खरै खाजा खाएको भनेपछि पसलमै हुनुहुन्छ है पसलमै नौ दस वर्ष होला खाना खाँदा लक्षकै छ अलिकति व्यापार व्यवसाय पनि गर्नै पर्यो समयसम्म बस्नै पनि पर्यो है हजुर हजुर ल ठिक छ हजुरमा धेरैसम्म पछाडि भए पनि भिड भयो कहाँ कसलाई सम्झिनुहुन्छ सबसे पहिला तपाईँलाई धन्यवाद मेरो यहाँ भाइ छ एकजना पूजा बहिनीलाई सम्पूर्ण मेरो आफन्त चोकदेखि नमस्कार नमस्कार नवीन जी आउनु हेलो कोही साथी हुनुहुन्छ रेस कुमार चेपाङ काठमाडौँ का का से हेलो हेलो हजुर काबाट तबे सुनुभाछ दिदी अ पक्कै पनि सुनिराख्या छु मैले अनि अलिकता पानी परे नसुने होला है मेट्रोको प्रब्लेमले ए हा पक्कै पनि त्यै होला अनि रेसले कहाँबाट भन्नु परे म लोथरबाडा ए लोथरबाडा ए लोथर रियल्टी खोलाबाडा आहा हजुर भर्सबस आज मारफत ककसले समझिले हजुर ककसले समझिनुहुन्छ आज कार्यक्रम मारफत को अनि हाम्रो पालासिमरा अनि उडाइ चेपाङ बेलबहादुर चेपाङ अनि बमबहादुर चेपाङ अनि आफ्नो बस्ने होल यो सम्झनु चाहन्छु खुसी लाग्यो ल नमस्कार रेसी हुनुहुन्थ्यो यति बेला लोथडदेखि अहिले सबैतिर पानी पनि परिराखे राखे परिराखेको छ कि जस्तो लाग्छ त्यही भएर पनि मैले बोलेको आवाज त्यति राम्रोसँग सुन्नु भएको छैन ने, स्पष्टसँग नेटवर्कले पनि काम गरिराखेका छैन जेस् फोन प्रयास गर्नुहोस् तपाईँको बाटो खुल्लै छ तपाईँ आउने बाटो दुईवटा छ शून्य छपन्न र शून्य छप्पन्न यति बेला भने अर्पण शुभ साँझको यो राख्न चाहन्छु फेरि पनि अर्को एउटा निकै नै भागा तपाईले निकै मन पराउनु भएको भाका हो घाम जस्तो चम्किलो जुन हुँदैन जति रुना परे नि मेरै काखमा रोमाया अरूले देख्ने गरी रुना अब बकै पनि हो आँसु कसैलाई देखाउनु हुँदैन आँसु मनमै राख्नुपर्छ तपाईँले आँसु देखाइदिनु भयो भने सायद अरुले तपाईँबाट बल पाउन सक्छन् अथवा तपाईँलाई अलिकति हेप्नको लागि सहजपन पनि उत्पन्न हुनसक्छ त्यसैले पनि कसैको अगाडि आशुना झार्नुहोला र यति बेला अर्फल शुभ सालको युवसा तपाईँ सुन्दै हुनुहुन्छ रेडियोहरू पनि एक सय चार थप्लो अटो वर्कसअप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु तपाईँलाई कार्जी भ्यान मर्मत गर्नु छ भनेदेखि सम्झिनै पर्छ न्यू अटो वर्क्सअप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रुनबाट म ड्राइको छ रत्ननगर नगरपालिका कुन जिकै छ यति बेला अर्पुर शुभ साहस को युवा सेनाको साथी आइ सक्नु भयो म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नौसिम जी नाम ठूलो भन्दै हुनुहुन्छ हजुर धादिङबाट कमल आले मगर धादिङबाट कमल आले मगर हजुर कमल जी हजुर के गर्दै हुनुहुन्छ अहिले ए म बसी बसी हेर्दै छु बसी बसी हो है हजुर अनि खान पिउन भयो कि भएन के भन्नु भगा दाजु रञ्चन प्रेम अनि आफ्नो नमस्ते। ल नमस्कार। कमल जी आउनु भएको थियो यदि बेला धादिङ देखि र झर पनि शुभ साहसको यो वसाईको हामी लगभग अन्तमा पनि आइ सकेका छौं। अंकुश साथी हुनुहुन्छ। उहाँलाई स्वागत गर्छु। नमस्कार। हेलो दिपी नमस्कार। कहाँबाट गोबलदै हुनुहुन्छ? हेलो। हजुर कहाँदेखि गोबलदै हुनुहुन्छ? किन भएन? भन्नुस् त। म भक्खर आतिन भयो। त्यसै त्यसै गेस गरौं त। अगे भर्खेर आउनु भाथे। है? कि कि हो ठिकै छ हामी अन्त अन्धमा पनि आइसकेका छौँ हुन्छ अमृतजी खुसी लाग्यो अहिले भने वि नमस्कार अमृतजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ अब भने कार्यक्रमबाट छुटिनुपर्छ तिनजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको को डब्लु लगन डट रेडियो अर्पन डट कम लगइन गरेर विश्वको जनसुकेकोबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्ण प्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो कुम्रोजदेखि सुनिताजी कुसुमजी हुनुहुन्थ्यो धादिङदेखि नवीनजी सोधाचोकदेखि ऋषि लोथलदेखि कमलजी धादिङदेखि र अमृतजी आउनुभएको थियो त्यसो त यो बिचमा कोही साथी आउनुभयो तपाईँसँग राम्रोसँग कुराकानी हुन सकेन धेरैजनाले प्रयास गर्नुभयो होला आज तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै म प्रतीक्षा पनि छुटिन्छु शु। अन्तमा एउटा निकै नै मिठो भाका तपाईँको माझमा छोड्दै विदा भए हौस् त kalleercha को पाँच